मान त्यो अनौठो शहरको बाटोमा उभिरहेका थिए त्यही बेलामा एक महिलाले अचानक आएर बिना हिचकिचाहट जुजुमानको दाहिने हात पक्रिन् र बलपूर्वक तान्न थालिन। उनको हातलाई आफ्नो मासुको डल्ला जस्तै खालको पाखुराले च्याप्दै अनि अति नै छिटो छिटो स्वरमा उनले भनिन् तपाईँलाई कस्तो छ आजको दिन त निकै राम्रो छ होइन त उनले थपिन् मेरो नाम ललिता हो तपाईँको अति मिलनसार छिमेकी म शासकहरूको परिषदमा यहाँको प्रतिनिधित्व गर्छु र आउने चुनावमा मेरो विजयका लागि तपाईँको सहयोग अनि बहुमूल्य भोटको पनि अपेक्षा गर्छु साँच्ची नै हाम्रो समुदायको लागि त यहाँ ठुलै चुनौतीपूर्ण अवस्था छ निजुमानले भने उनलाई ती महिलाको अति छिटो बोली र जोरदार भनाइलाई बुझ्न गाह्रो भइरहेको थियो एकै सासमा यति धेरै शब्द बोल्ने व्यक्ति उनले योभन्दा पहिले कहिल्यै भेटेका थिएनन् ए हो तनी, नि ललिता भन्दै गइन् म तपाईँले लगाएको गुणको ऋण राम्रोसँग तिर्नेछु हो हो साँच्चै म तिर्न चाहन्छु तपाईँले यसलाई अन्यथा लिनुहुने छैन भन्ने पनि मैले विश्वास लिएकी छु कि कसो त ए मेरो मद्दत र भोटको लागि तपाईँले मलाई पैसा तिर्ने छक्क परेको अनुहारमा जुजुमानले जु सोधे वास्तवमा मैले तपाईँलाई पैसा त दिनै सक्दिनँ किनभने पैसा दिनु त गैर हो र घोष दिए जस्तै हो यो त कुरै नगरू अह पटक्कै कुरा नगरू ती महिलाले बडो बडोधृष्टतापूर्वक जुजुमानतर्फ आँखा झिम्क्याउँदै र उनको करङमा आफ्नो कुहिनाले खोज्दै भनिन् उनी अगाडि भन्दै गइन् तर मैले तपाईँलाई यस्तो कुरा दिनेछु जुन रकम वा तपाईँले म प्रति गरेको सहयोगभन्दा हजारौं गुणा बढी मूल्यको हुनेछ यो त्यतिकै सजिलो छ जतिको कुनै नयाँ व्यवसायमा पैसा लगानी गर्नु हो अहिले नै मेरो हातमा केही बिलहरू थमाइदिनुहोस् र तपाईँले पछि बहुमूल्य सामानहरू किन्नका लागि मबाट सहयोग पाउनुहुनेछ म यसको व्यवस्था गर्नेछु यसमा तपाईँको के विचार छ त्यो त बिल्कुलै राम्रो कुरा हो झुजमानको जवाफ थियो तर उनलाई थाहा थियो ती महिलाले उनको कुरा पटक्कै सुनिरहेकी थिएनन् तपाईँको पेसा के हो म तपाईँलाई सहयोग गर्ने व्यवस्था मिलाउन सक्छु नि जस्तै अब भन्नुहोस् न ऋण लिने होस् वा अनुमति पत्र लिने होस् वा पैसाले नै सहयोग गर्ने होस् वा कर मिनाह गर्ने होस् म तपाईँको प्रतिस्पर्धीहरूलाई नियम बेनियमभित्र रहेर रहे पनि रहे उनीहरूको चियो गरेर अनि उनीहरूलाई नानाथरीको शुल्क तिर्न लगाएर खत्तमै पार्न सक्छु त्यसपछि तपाईँले देख्न सक्नुहुनेछ एउटा भद्र राजनीतिज्ञ बनाउन गर्ने लगानी जत्तिको ठुलो अरू कुनै लगानी हुनै सक्दैन यो संसारमा हुनसक्छ तपाईँले आफ्नो छिमेकमा एक नया सड़क वा पार्क नै बनाउने वा सम्भवत एउटा ठूलो भवनै निर्माण गर्ने इच्छा पनि राख्न सक्नुहुन्छ वा पक्नुस जुजुमानले ती महिलाका हावादारी कुराहरूलाई रोक्न खोज्दै ठूलो स्वरमा भने मैले दिए भन्दा बढी तपाईँले मलाई कसरी दिन सक्नुहुन्छ के तपाईँ त्यति धेरै धनी वा मनको ठूलो मान्छे हुनुहुन्छ म मा धनी <laughs> होइन मुख बटार्दै ललिताले भनिन् म धनी छैन मैले त्यसो भनेकै होइन तर मलाई उद्धार हृदयको चाहिँ तपाईँ भन्न सक्नुहुन्छ तर मेरा योजनाहरू मैले आफ्नो खल्तीको पैसाले पूरा गर्ने होइन नि हेर्नुहोस् कार्यालयको पूरै कोष मेरो जिम्मामा छ र साँच्चै ती कोषहरू ठिक व्यक्तिहरूलाई दिन धेरै उदारवादी हुन सक्छु उनी दाँत देखाउँदै दे, खिसिक्क हाँसिन् दुई चार पटक आँखा झिम्क्याइन् र फेरि कुहिनाले जुजुमानको करङमा घोजिन् उनले के भनिरहेकी थिइन् जुजुमानले पटक्कै बुझ्न सकेन तर यदि तपाईले मेरो सहयोग र भोटलाई यसरी किन्नुहुन्छ भने त यो एक प्रकारको घुस नै भयो नि होइन र ललिताले धुर्त आँखाले जुजुमानतर्फ हेरिन् अनि आफ्नो एउटा पाखुरा जुजुमानको पिठोमा राख्दै आफूतिर जोडले तानिन् अनि भनिन् यो घुसै हो तर जब एउटा राजनीतिज्ञले आफ्नो खल्तीबाट भन्दा अरू जनताबाट लिएको रकम प्रयोग गर्छ त्यो एकदमै कानून सम्मत हुन्छ यसैले तपाईँले विशेष उद्देश्यसहित मलाई दिने पैसा पनि गैर कानूनी हुन्छ जबसम्म तपाईँले त्यस्तो सहयोग एक अभियानलाई दिएको भनेर स्वीकार्नुहुन्न टाउको हलाउँदै जुजुमानले भने, भने? आ, मेरो भनाइको मतलब हो भोट अथवा सहयोगका लागि कसैलाई सहयोग घोस दिने काम त भ्रष्टाचार नै हो नि चाहे त्यो दिने वा लिने व्यक्ति जोसुकै होस् वहाँ त्यो रकम जोसुकैको होस् होइन र ललिताले मस्तसँग हाँस्दै भनिन् <laughs> मेरा प्रिय मित्र तपाई अलि लचिलो हुनु हुनुपर्छ के लचिलो हुनु नै सबै कुरा हो उनले आफ्नो खुला हातले जुजुमानको चुँडो समातिन् र उनको टाउकोलाई अर्कोतर्फ फर्काइन् तपाईँको नाम के हो रे तपाईँ त एउटा राम्रो सामान पाउन लायकको पो पा हुनुहुन्छ थाहा छ तपाईँलाई यदि तपाईँले एउटा सार्वजनिक कार्यालयका लागि केही गर्नुभयो भने तपाईँ धेरै माथिसम्म पुग्न सक्नुहुन्छ यदि तपाईँ केही लचिलो भइदिनु भयो भने चुनावपछि मैले तपाईँलाई मेरो कार्यालयमा राम्रो पद पनि दिन सक्छु अथवा तपाईँलाई योभन्दा पनि बढी अर्को केही कुराको चाहना पो कि जुजुमानले बल्ल तल्ल टाउको हल्लाएर ती महिलाको पाखुरा मुनिबाट मडारिँदै उम्कने प्रयास गरे तपाईँले कर तिरेका व्यक्तिहरूबाट आएको पैसा यसरी अरूलाई दिन पाउनुहुन्छ त तपाईँलाई सहयोगका रूपमा दिएको पैसा के तपाईँ आफै राख्न पाउनुहुन्छ त अरे यो मध्ये केही त मेरो व्यक्तिगत खर्चको लागि उपयोग हुन्छ र मैले केही पैसा त अवकाश लिएपछिको जीवनका लागि भनेर जोगाएर पनि राखेकी छु तर खास गरेर यसले त मलाई भविष्यमा पहिचान दिन्छ अझ भनौँ मेरो विश्वसनीयता बढाउँछ मलाई प्रसिद्ध बनाई मेरो नाम चलाइदिन्छ अनि प्रशंसाको पात्र बनाएर इतिहासमा स्थान पनि दिलाउँछ यो सबै र योभन्दा अझ बढी त म मेरा सन्तानहरूका लागि गरेर जानेछु ललिता बिस्तारै खिस् सासिन् भोट भनेको शक्ति हो र यो टापुका हरेक व्यक्तिको जीवन स्वतन्त्रता र सम्पत्तिप्रति प्रभाव पार्नुभन्दा अर्को कुनै कुराले मलाई आनन्द दिन सक्दैन मैले चाहेको जो कोहीलाई निशुल्क को खुवाउँछु र निशुल्क घुमाउन लैजान्छु जुजुमानले उनको पन्जाबाट हात फुस्काउन सकेसम्म कोसिस गरे तर ललिताले उनलाई आफ्नो पकडमा राखेको राखे, राखे गरीन् अवश्य जुजुमानले भने तपाई र मित्रहरु मित्रहरूसँग सबै कुरा प्रशस्तै छ तर तपाईहरूले अरू मानिसको धन आफ्नो लागि भोट समर्थन र शक्ति किन्न प्रयोग गर्दा उनीहरूको मन दुख्दैन त मासुकको डल्लो जस्तै दुई चिउडे बंगारा उठाउँदै बडो घमण्डका साथ उनले भनिन् मैले उनीहरूले राखेको चासोको बारेमा सुनेकी छु त्यसकारण म सुधारको सन्दर्भमा नेता नै भएकी छु आखिरमा जुजुमानको हात छोड्दै ललिताले आफ्नो ठूलो अनि गहनाले भरिभरा हातको मुट्टी बाँध्दै हावामा बजार्न थालिन् ललिताले बडो आलोचनात्मक ढङ्गले जुजुमानको छियाछििया परेको अनुहारमा हेर्दै भनिन् तपाईँको सहयोगको निम्ति कसैले पनि एक पैसा खर्च गर्दैन किनभने तपाईसँग हालसम्म कुनै पनि समर्थन बिक्रीका लागि छैन देख्नु भएन तर तपाईँको यो सोझो अनुहारले र मैले उचित सहयोग गरेको खण्डमा तपाईँ धेरै माथिसम्म पुग्न सक्नुहुन्छ अँ एकजोर नयाँ कपडा टल्किने जुत्ता राम्रोसँग मिलेको कपाल र असल श्रीमती त्यसपछि अवसरहरूको त सीमा नै हुँदैन त्यति ते नै बेरा ललिताको ध्यान सडकको बन्द कारखानामा नैराश्यतापूर्वक हेरिरहेका एक होल कामदारमाथि पर्न गयो त्यसपछि उनको जुजुमानप्रतिको चासो एक्कासी हरायो र उनी तुरन्तै अर्को ताजा सिकारको खोजी मजाइ लागिन् करदाताहरूको पैसा जथाभावी रूपमा खर्च गर्यो भने पछि दुःख आइलाग्ला है जुजुमानले गुनगुन गर्दै समझाउने स्वरमा भने आफ्नो कुरा स्वीकार नगरिएको आवाजलाई बडो उत्सुकतापूर्वक कान थाप्न ललिता एक क्षण टक्क रोकिन् र तुरुन्तै भनिहालिन् तपाईँले दुख भन्नुभएको हो हेर्नुहोस् म धेरै टाढा पुग्नेछु धेरै माथि जानेछु अँ तिम्रो नाम के हो रे बाबु मेरो नाम जुजुमान हो ललिताको अनुहार विकृत हुँदै निकै कडा र रूखोपनमा परिणत भयो म तपाईँलाई सम्झिरहनेछु जुजुमान तर यदि तपाई मेरो पक्षमा हुनुन्न भने तपाई मेरो विरोधी हुनुहुन्छ म मेरा शुभचिन्तकहरूलाई इनाम दिन्छु र विरोधीहरूलाई चाहिँ दण्ड तपाईँ बीचमा बस्न सक्नुहुन्न मेरो कुरा त बुझ्नुभयो नि टाढै पुगिसकेको भए पनि एकै क्षणमा ललिताको बिग्रेको अनुहार उज्यालो अनि हँसिलो देखिएको जुजुमानले देखे यसपछि तिनी विस्तारै तल सड़कतिर लागिन र अदृश्य भइन्